क्षेत्र सातमा सुलभ प्रभावकारी स्वास्थ्य सेवाको लागि रत्नगर अस्पताल प्रणाली रतनगर दुई मेन रोड पाणीचोक चितवन अहिले अपरान्हको चार बज्यो अहिले अपरान्नको चार बज्यो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 सम्पर्क रत्नगर अस्पताल प्राली, रत्नगर दुई मेन रोड टाढी चौक चित वन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस मनोरञ्जन होटल स्टार बैंकवेट विवाह या कुछ या सरकारी गैर सरकारी संघ संस्था को सेमिनार तथा ठूला कन्फ्रेंस आयोजना विभिन्न सी हजार जान समूह को क्षमता वा हल्थी तथा श्रम का संपर्क होटल स्टार बैंक रत्नगर एक चितवन फोन नंबर पांच साठी नौ सौ बयान साइट होटल स्टार बैंक तर दुई सय सतासी पुरानो स्वयंको पार्टीकाले नमस्कार सधैका सय चार थप्लो पाँचाँगै इन्टरनेट अनलाइन संसारभरे के साथ सुनिरहनु भएको अपरा चार बजेको अर्पण खबरमा नेकपा माओवादीका अध्यक्ष मोहेन बैदेले आफूहरू चुनावमै नजाने भएकाले कसैसँग एकता नहुने सम्भावना नरहेको बताउनु भएको छ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा वैद्यसँग एकता हुन्छ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँले कोहीसँग एकता नहुने दावी गर्नुभएको छ प्रचण्डको अभिव्यक्ति जनताको आँखामा छारो हाल्ने कोणबाट आएको वैद्यको टिप्पणी छ रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष वैद्यले विरोधका बावजुद चुनाव भैयाले आकाश नखस्ने बताउनु भएको छ तेत्तिस दलले अहिलेकै अवस्थामा चुनाव आवश्यक नरहेको भनेर आन्दोलन हाँले चुनाव भ्याले पनि कुनै नौलो कुरा नहुने बताउनु भएको हो देश गम्भीर संकटमा गएकाले सर्वदलीय बैठक आजबाट निकास खोज्नु वैद्यको जोड़ छ अध्यक्ष वैद्यले आगामी निर्वाचनमा जाने कि नजाने भन्ने बारे आफूहरू गम्भीर छलफलमा रहेको बताउनु भएको छ पार्टीभित्रको आन्तरिक छलफलपछि निर्वाचनलाई बहिष्कार गर्ने कि समर्थन गर्ने भन्ने विषयमा प्रष्ट पारिने भनाइ छ संचार मन्त्री माधव प्रसाद पौडेलले केही दिनमा संविधानसभा निर्वाचनको मिति घोषणा हुने बताउनु भएको छ सिन्धुपाल्चोक खाड़ी चौरको सिन्धु सदाबहार अस्पतालको आज उद्घाटन गर्दै पौडेलले चुनावको आन्तरिक तयारी भइरहेको भन्दै छिट्टै चुनावको मिति तोकिने बताउनु भएको हो आउने मङसिनमा चुनाव गराउन नसके आफूहरू सत्तामा टाँसिएर नबस्ने समेत उहाँले बताउनु भएको छ चुनावको विरोधमा क्रियाशील दलहरूलाई छलफलबाट सहमतिमा ल्याउन सकिने र त्यसका लागि सरकारले पहल समेत गरिरहेको उहाँले जानकारी दिनुभयो कार्यक्रममा वरिष्ठ मोटु रोग विशेषज्ञ डाक्टर भगवान कोइरला मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले पनि आआफ्ना थारणा राख्नु भएको थियो चीन सरकार को प्रभावशाली राज्य परिषद सदस्य स्टेट काउंसिल एंग जेची जेठ तीनदिप्रमण करने पूर्व प्रधानमंत्री बेन्जिया को मंत्रीमंडल में वहां पांच वर्ष पर मंत्री रहने भारती गस में संपन्न बाहर नेशनल पीपुल्स कांग्रेस एनपीसी वर्तमान प्रधानमंत्री को सिफारिश स्टेट काउंसिलर सदस्य नि हो स्टेट काउंसिलर सदस्य में जेईची सहित पांच जना कार्यकारी अङ्गभित्र रहने स्टेट काउन्सिल शक्तिशाली पदमध्ये एक हो प्रधानमन्त्री र उप मातत रहने काउन्सिल विभागीय मन्त्रीभन्दा माथि हुनुहुन्छ परराष्ट्र मन्त्रालयका स्टोरले जेइचीको भर्माण हुने पुष्टि गरेको छ काठमाडौँ स्थित चिनिया दूतावासले जेइचीको भ्रमणबारे पत्र मार्फत परराष्ट्रलाई जानकारी गराइसकेको स्रोतले बताएको छ निर्वाचन आयोगमा चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालको दर्ता प्रक्रिया रोकिएको छ पूर्व मन्त्री बद्री न्यौपाने र शिवहादुर तामाङ दुवैले पार्टी आफ्नो पक्ष भएको दावी गरेपछि दर्ता प्रक्रिया रोकिएको हो दुबई पछिले आफू आधिकारिक भएको दावी गरेका छन् सर्वोच्च अदालतमा विचारधीन मुद्दाको फैसला आगामी वैशाख पच्चिस गते तोकिएको छ त्यसपछि मात्रै दर्ता गर्ने आयोगले जनाएको छ सर्वोच्चको फैसला नहुन्छ पार्टी दर्ता नहुने भएको छ तामाङ पक्षका महासचिव बहादुर श्रेष्ठले भयो बाँकीमा आज भएको गाडी दुर्घटनामा एक डाको ज्यानश्चिम राजमार्ग अन्त प्राध्यापक डाक्टर दुर्घटना ज्यान गुमाउने डाक्टर मिश्र भारतीय नागरिक हुनुहुन्छ कोलपुरबाट पूर्वतिर छुटिएको डाक्टर मिश्र सोबार भारतीय नम्बर प्लेटको युपी बत्तीस पिपी एक तिन चार नौ नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको तीन ख एक छून चार नंबर को ट्रकले ठक्कर इलाका प्रहरी कारधव का श्रेष्ठ ने जानकारी दूंभ अमेरिकाले विदेशी विद्यार्थीको भिसा जाँचमा कडाई गरेको छ गएको महिना बोस्टन म्याराथनका क्रममा भएको बम विस्फोटको घटनापछि विदेशी विद्यार्थीको चेक जाँचमा कडाई गरेको हो बोस्टन आक्रमण सम्बन्धी प्रमाण लुकाएको आरोप लागेका कजा खस्ताङका एक विद्यार्थीलाई गएको जनवरीमा वैध भिसा बिनै अमेरिका फर्किन दिएको पाएपछि भिसा जाँचमा कडाई शुरू गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् भन्सार तथा सीमाका सबै अधिकारी का लागी जारी कर अमेरिका पुग्न अरेक विद्यार्थी को भिशा को, को अवस्था जांच गरे निर्देशन अन्सार संबंधित सुरक्षा अधिकारी ने उड़ान का बेला उपलब्ध कराई जानकारी का आधार में भिसा को वैधता जांच करने बारे में प्राप्त जानकारी उपलब्ध न भे में उन्नीकीी डाटा बेस को मध्यम भिशा को स्थिति बारे जांच करने अधिकारी समक्ष सोधपूछ काग सीफारिश कर सकने सुरक्षा ले अवैध अमेरिका प्रवेश गर्नुको संख्या घट्ने अमेरिकी अधिकारीको विश्वास रहेको छ तर विमानस्थल तथा सीमा क्षेत्रमा विदेशी सी विद्यार्थी तथा यात्रुले लामो समय प्रतीक्षा गर्नुपर्ने झन्झट पनि थपिने भएको छ विश्व क्रिकेट लिग डिभिजन थ्रीको पाँचौं तथा समूह चरणको अन्तिम खेलमा नेपालले आज इटली इटालीसँग प्रतिस्पर्धा गर्दैछ खेल बेलुकी सुब सात बजे बर्मुडाको सेन्ट डेभि मैदानमा हुनेछ आजको खेलले नेपाललाई डिभिजन थ्रीमै रहने या शीर्ष स्थानमा रहँदै विश्वकप छनौटमा सहभागी हुने भन्ने टुङ्गो लगाउनेछ तर त्यसका लागि नेपालले आफ्नो मात्र खेल जितेर पुग्ने छैन अरूको नतिजा पनि पर्खुनु पर्नेछ नेपालले इटलीलाई ठूलो अन्तरले हराएमा र अमेरिका बर्मुडासँग हारेमा नेपाल डिभिजन टूमा हुक्लनेछ नेपाल इटालीसँग हारेर बर्मुडाले ठूलो अन्तरले अमेरिकालाई चा। चार खेल तीन खेलमा जसँग अमेरिका छ अङ्क सहित दोस्रो स्थानमा छ भने नेपाल दुई खेल जितेर चार अङ्क सहित तेस्रो स्थानमा छ बर्मुडाले पनि समान दुई जितबाट चार अङ्क जोडेको छ इटलीले भने एउटा खेल पनि जित्न सकेको छैन युगाण्डा सबै खेल जितेर ओक्लिसकेको छ र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि एकमात्र खेल हुने भएको छ प्रतियोगिताको अडचालिसौँ खेलमा पाँचौँ स्थानमा रहेको सनराइजर्स हैदराबाद र अन्तिमबाट दोस्रो स्थानमा रहेको दिल्ली डियर डेबेस प्रतिस्पर्धा हुन लागेको हो हैदराबादले अहिलेसम्म खेलेको दस खेल मध्ये छमा जित हात पार्दै बाह्र अङ्क जोडेको छ भने समान खेल खेलेको दिल्लीको छ अङ्क मात्र छ हैदराबादले आजको खेल जित्दै तेस्रो स्थानमा अक्ल नै छ भने दिल्ली प्रतियोगिताको चौथो जितको खोजीमा रहनेछ होस् त प्राह्ना चार बजेको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार